पार्वती जस्तै जीवन भोग्न विवश नेपालीहरूको मात्र कथा होइन विश्वयुद्धको लामो कालखण्डपछि पनि त्यसको चिमोटाईबाट उम्कन नसकेका इजरायलीहरूको कथा पनि समेटिएको छ चौथो अङ्कसम्म हामीले पार्वतीको विगत र ऊ कसरी इजरायल पुगी भन्ने बारे प्रसङ्ग सुनायौं केयर रूपमा कार्यरत रहँदा इनेस नामकी वृद्धाको असन्तुलित मानसिकताका कारण कायल भई जागिर छोडेर हिँडेकी पार्वतीलाई नियतिले फेरि इनेसकै घरमा पुर्याएको छ इनेस अहिले अलिक फेरिएकी छिन् पार्वतीप्रति उनी कठोर होइन मायालु बनेकी छिन् इनेस पार्वतीलाई हिटलरको ज्यादतीका प्रसङ्गहरू सुनाइरहेकी छिन् भने पार्वती निकै भावुक बन्दै इनेस उपन्यास म उन्नाइस सय पच्चिसमा जन्मेकी हुँ मेरा बाबा आमा र दुई दाजु थिए बाबा बर्लिन सहरमा जुत्ताको सोल बनाउने एउटा कम्पनीका मालिक थिए बाबाकै अफिसमा काम गर्ने साथीका छोरा थिए बेन्जामिन सानैदेखि हामी एक अर्कालाई चिन्थ्यौं त्यो परिचय उमेरसँगै प्रेममा परिणत भयो हाम्रो प्रेमलाई दुवैको परिवारले सहरा स्वीकार पनि गर्यो धुमधामका साथ हाम्रो विवाह पनि भयो बिहेपछि बेन्जामिन र म्युनिकमा बसाइ सर म्युनिकमै जङ्क फूड बनाउने कारखाना स्थापित गरे उनले मैले पनि बेन्जामिनको बिजनेसमा हर किसिमले सहयोग गर्न थाले केही समयपछि मेरा बाबुआमा पनि म्युनिकमै बस्न आए म झन खुसी भए एक साँझ मेरो उक्सिएको पेटमा बिस्तारी चुम्बन गर्दै बेन्जामिनले भने तिम्रो पेटभित्र हुर्किरहेको शिशु तिमी जस्तै हँसिली छोरी भइदियोस् नभन्दै त्यस्तै भयो केही महिनामै मैले बेन्जामिनको इच्छा पुर्याइदिएँ छोरी जन्मिए हाम्रो छोरी बेन्जामिन जस्तै हँसिली थिए छोरीको आगमन पछि हामीलाई आफ्नो परिवार पूर्ण भएको अनुभव भएको थियो आफ्नो इच्छा पूरा गरिदिएकोमा बेन्जामिन हर बखत मलाई तोदा तोदा भनिरहन्थे उनमा उनम हरदम कृतज्ञता को भाव देखिथ्यो बिजामिल कृतज्ञ देखे मड़ी प्रफुल्ल हम सामान परिवार खुशी खुशी थियो। बिस्तारै जर्मनीमा हिटलरको दमन सुरु भयो त्यो दमन जङ्गलमा लागेको डढेलो झैँ जताततै फैलिन थाल्यो ठुल्ठुला घरहरू खार खरानीका थुप्रामा परिणत हुन थाले प्रत्येक योहुदीको मनमा आफू कतिखेर मारिने हो भन्ने डर बढ्न थाल्यो जताततै एकै खालको डरलाग्दो आवाज प्रतीतल हाम्रो तोतेबोलीमा मेरो र बेन्जामिनको नाम लिन थालेकी थिई त्यसको हाँसो काटीकुटी बेन्जामिनकै जस्तो थियो उसका आँखाहरूमा भर्खर भर्खर मात्र अद्भुत चमक देखिन थालेको थियो उसका आँखा पनि बेन्जामिनकै जस्ता थिए जस्ता तर बेन्जामिनका आँखा अब त्यस्ता रहेनन् शान्त र अथाह माया देखिने ती आँखाहरूलाई हिटलरको आतंकले कोहिरोले पहाड़लाई ढाकेछपक्क ढाकेको थियो उनको अथाह माया हटाउने मनमा चल्न थालेको थियो त्रासको शीतलाहार त्यो शीतलाहरले उनको आत्मालाई नै चिस्याउन थालेको थियो मायाका शब्दहरू ओठको छेउसम्म आएर रोकिएका थिए के ती शब्दहरू अब फेरि कहिले पनि बेन्जामिनले उच्चारण गर्न सक्दैनन् यही नमिठो आभासले मेरो छातीमा पनि ऐठठान पार्न थालेको थियो त्यसैले त होला मिठा मिठा सपना देख्ने मध्यरातमा म झस्किएर बिउिन थालेकी थिएँ र अन्त्यमा त्यो दिन आइपुग्यो हमारे सुंदर गृहस्थी एक ही मा में भत्ता भंग मेरे आंखा अगाड़ी मेरा मयालू बेन्जामिन हिटलर को गोली लगे ढाले थे मेला कहाली रुन चाहन्थे चिच्या सारा संसार पीड़ा सुना चाहन्थे तर कसना मैं को मेरे पीड़ा सुन्ने तेज ते बेला हरेक यहुदी घर में रूहा बासी मच्ची रहिए यहूदी को, को आंसू को नदी बगी थी उगत पानीझाई बगिख्या को, को, पानी को, को आंसू रगत को महासागर में हिटलर रिभा को प्रेम को पानीजहाज चलि बेन्जामिन ढलेपछि अचानक बाहिर भयानक विस्फोट भएको थियो हिटलरहरूको सुरक्षामा रहेका नाजी सेनाले भन्ठान्यो कुनै यहुदीले हिटलरको हत्या गर्न यो विस्फोट गराएको हो अप्रत्याशित रूपले हिटलर बाहिर निस्कियो उसका सेना र गेस्टापोका जवानहरू पनि हतारिँदै बाहिर निस्किए मानव ईश्वरले मेरो लागि जीवन जोगाउने एउटा अवसर प्रदान गरेका थिए कता, -कता म भित्र आत्मविश्वास पलायो मैले ठाने ईश्वर मलाई बचाउन चाहन्छन् मैले प्राण गरेँ म जसरी भए पनि छोरीलाई बचाउँछु म यहुदीको रगत र वंशलाई जोगाएर राख्नेछु यो मेरो प्रण मात्र थिएन बाँच्ने एकमात्र आधार पनि थियो मैले छोरीलाई अझ बलियो गरी आफ्नो छातीमा टाँसेकी थिएँ बेन्जामिनको लासलाई त्यतिकै छोडेर त्यहाँबाट भाग्ने प्रण मैले त्यति बेला मेरो मनमा अद्भुत आत्मविश्वास पलाएको थियो मेरो शरीरमा गजबको ऊर्जा प्रभावित भएको थियो घरब मैं नाजी सेना गेस्टापू का आंखा छल आधा रात में मा आपता पिता कहाँ पुगे मलाई अस्त व्यस्त हालत में देखे रा। मेरा आम रोन थाल् भेरा दुबई दाजू रोई रहिए हिजो मत बुब को कारखाना में नाजी कब्जा जमा थे फैक्ट्री में काम करेरा का दुबई भाजूह हिजोमात्र बलात्कार पशी हत्या करे उड़ी में अब मेरा आपने शोक मेक दिन बा यो अंतीम राथ हो। बोली उज्यालो चोड़े भागनू भागनू तर तेशे रात करब करब बूट जार नाजी सेना आए बाबा धके बा अंग गिड़े छैक छैक कर हामी सबै यो अमानवीय यातनाको मुख दर्शक बनिरह्यौं अरू के नै पो गर्न सक्थ्यौं र हामी यो दृश्य हेर्न नसकेर आमा त्यही ढाल्नु भयो सानो दाईले मलाई पछाडिको ढोकाबाट भाग्न आँखाको संकेतले अहरए मैले छोरीलाई ढाडमा बाँधेर ढलेकी आमालाई घिस्याउँदै घरको पछाडि पुर्याए सानो दाई भने नाजीहरूको अगाडि हिम्मत साथ उभियो उचिच्याउन थाल्यो दे सुनाइदे तेरो एउटा यहुदी बाँच्यो भने उसले फेरि आफ्नो संसार बनाउनेछ र यो धरतीका मानिसहरूले उसलाई पछिसम्म पनि इज्जतका साथ सम्झिनेछन् तेतिन्जेलमा उनीहरूले ठुलदाईलाई मारिसकेका थिए मैले घरबाट भाग्दै गर्दा सानो दाईको चितकार पनि सुने मैले भाग्न पाइला बढाएँ तर सकिन धर्मराएर लडेँ इतिन्जेल नाजी सेनाहरू मनेर आइसकेका थिए तिनीहरूले मेरो काखबाट छोरीलाई खोसे एउटीले मेरी फूल जस्तै छोरीलाई नजिकैको ठूलो ढुङ्गामा बजार्यो बस एउटा मसिनो चितकार सुनेकी थिए मेरो आँखा अगाडि बाक्लो पर्दा लागेको थियो काठको मोडो झै जमिन चेत शून्य भएर ढलेकी थिएँ मलाई थाहै भएन बेउजदा आमाले पानी पानी भनेको सुने मैले घरका भित्ता छाम्दै गएर पानी लिएर आएँ आमाको मुखमा पानी हालिदिए आफूले पनि अलिकति पानी खाए निकै बेर हामी आमा छोरीले एकअर्कालाई टुलुटुलु हेरिरह्यौं अन्त्यमा आमाले भन्नुभयो हेर छोरी तिमीले मर्नुहुन्न मर्नुहुन्न तिमीले एक्कासी मध्यरातमा अज्ञात सड़कमा हिँड्दा हिँड्दै नाजीको एउटा टोलीले हामीलाई भेटी छाड्यो जीवन रक्षाको अन्तिम आशा पनि अब समाप्त भयो हामी बन्दी बनाइयौं ट्रकमा कोचियो हामीलाई त्यसपछि गाडी कुन दिशातर्फ हुन तर मैंने ट्रक पेतोडले दौड़ी रह हिटलर को चिल्लो गाड़ी देखी हाँ खुला हुटेम न लामो हिटलर को परेड कार्य सन उन्नाइस सौ अड़तीस में डिजाइन परिमाजन करेंच को डब्लू वन फिफ्टी मोडल को कैब्रियोलेट ईभा हिटलर संगे तह कार देखेकी थिटलरको बहुपासमा मद होस भएकी उसले मानवीय सम्बन्धका अरू आयामहरूलाई चटक्कै बिर्सिसकेकी थिए हिटलर प्रतिको आसक्तिले उसलाई विवेक शून्य बनाइदिएको थियो निकै लामो बाटो कुदाएपछि ट्रकले गति घटायो बिचमा अलिकति कच्ची बाटो रहेछ बालुवाको थुप्रो माथिबाट ट्रक कुद्नुपर्ने हुँदा चक्का भाँसिने डरले गति घटाइएको रहेछ म ट्रकको पछिल्लो भागमा थिएँ आमा पनि मेरै छेउमा हुनुहुन्थ्यो आमाले मलाई अनौठो पाराले हेर्नुभयो मलाई त डर पनि लाग्यो त्यसपछि अचानक आमाले मलाई एकदमै जोडले ट्रकबाट धकेलिदिनु भयो म ट्रकबाट उभिण्डिएर बालुवाको थुप्रोमा झरेँ पछाडिपट्टिबाट लडेकी हुनाले मलाई ट्रकको अगाडि बसेका सेनाहरूले देखेनन् मैले एसो टाउको उठाएर हेर्दा ट्रक निकै पर पुगिसकेको थियो त्यति बेला मैले केही देखिनँ बस देखेँ आमाका एक जोर शान्त आँखाहरू र ती आँखाले भनिरहेका थिए छोरी तैँले बाँच्नु पर्छ बाँच्नु पर्छ तैँले म ट्रकमा टाढा टाढा निकै टाढा हुँदै गएकी आमालाई देखेर चिच्याए हरेक आमा, आमा हर एक वर्ष बीतीस क्रगत आतंक बनेरात में कहाली उठर बाहर तीरता कोर्न थपनाम ये आखा आंसू को समुद्र बग्छ आज सराबु दुष्ट हिटलर तेर सत्या तेरो आत्माले कहिल्यै शान्ति नपाओस् यसरी अनेक हन्डर र कष्ट सहेर अन्तत इनेस इस इजरायल आइपुगेकी थिइन् यहुदीहरूको पवित्र भूमि इजरायल समय नै सबै घाउहरूको मलम रहेछ सबै कुरा समयले नै सहन सिकाउँदो रहेछ इनेसले इजरायलमा दोस्रो विवाह गरिन् दोस्रो लोग्नेबाट पनि खुब माया पाइन् इनेसले तर उनलाई उनको अतीतले भने कहिले पनि मुक्ति दिएन बेला बेलामा झस्किरहन्छ उनको मन इनेस भन्छन् हेर पार्वती यस्तो पीडा सहेर पनि म जिउँदैछु आजसम्म सुखी वर्तमान छ मेरो तर मेरो भयावह अतीतले मलाई आजसम्म पनि सुखी भएर बाँच्न दिएको छैन ै इनेस निधाइन् पार्वती उनकै छेउमा बसिरहे आज उसलाई इनेसको किन हो किन एकदमै माया लाग्यो निधायक भानेस मलाई माफ गरी बुझे पार्वतीलाई लाग्यो इनेस भित्र मायालु खायाको आत्मा भएको छ आज उसले निधायकी इनेसको निधारमा मु खाए इनेसका आँखाका काप का का का का बिस्तारै अलिकति आँसु पोखियो पार्वतीले आँसु पुसिदिए मैले तिमीलाई अझै बिर्सेको छैन पार्वती फेसबुकको इनबोक्समा अचानक यस्तो मेसेज आएको थियो पार्वतीले पढी दोहोऱ्याइ तेह्रै पढी तर त्यो म्यासेजको उत्तर दिन सकिन उसले उसलाई स्मृतिको सुदूर गाउँमा पुर्याएको थियो चाहन्न थिए उसले त्यो गाउँका गल्ली बाटा दोबाटाहरूलाई आफ्नो सम्झनाको सिमानाबाट टाढा पछाइसकेकी थिटोमा हिँड्न चाहन्न थिए कतै अतीतमा मैले हिँडेका पाइलाका डोबहरू अझै यथावत त छैनन् ती बाटाहरूमा यो प्रश्नले निकै बिथोली राख्यो पार्वतीलाई जीवन कति धेरै प्रश्नहरूको श्रृङ्खला रहेछ सप्ताहन्त थियो पार्वतीको मन र मस्तिष्क बीचको सम्बन्ध बिग्रिएकै त थिएन तर त्यो सम्बन्ध यतिखेर केही असहज र अस्वभाविक भएको थियो मन भावनामा बग्न खोज्दा मस्तिष्कले लगाम तान्थ्यो मस्तिष्क बरालिन खोज्दा मनले आँखा तर्थ्यो फेसबुकको इनबक्समा आएको मेसेजले पार्वतीको अस्तित्वलाई नै अस्थिर बनाइदिएको थियो त्यसैले ऊ रोशनीसित फेरि समुन्द्र नेएर आई उसले समुद्रको पानीलाई स्पर्श गरी एकदम शान्तिको अनुभव भयो उसलाई तर पनि उसको मनको कुनै कुनामा हिजो आएको म्यासेजका अक्षरहरू टल् टल्पल टल्किरहेका थिए ती अक्षरहरू चाँदीका अक्षर थिएनन् त्यसैले तिनले पार्वतीको मनभित्र धेरै अघिदेखि स्थापित भएको अँध्यारोलाई हटाउन सकेनन् तर ती अक्षरले पार्वती समुन्द्रलाई माया गर्छे उसलाई भेट्न उत्साहित भइरहन्छे समुद्रको छेउमा पुग्दा ऊ उताउलिन्छे नसा नसामा उन्मादको लहर, -लहर दौडिन थाल्छ मधुहोष भएर कता कता हराउँछ त्यति बेला पार्वती तर जसले हिजो उसको इनबक्समा त्यो म्यासेज पठाएको थियो कि पार्वती त्यो समुन्द्रलाई पनि उत्तिकै माया गर्छ हो उसको नाम पनि समुन्द्र नै हो समुन्द्रको म्यासेजलाई पार्वतीले फेरि दोहोऱ्याएर पढे सयौंपल्ट दोहोऱ्याएर पढिसके उसले त्यो म्यासेज हरेक पल्ट त्यो म्यासेज पढ्दा त्यहाँ हजार हजार अर्थहरू लुकेको अनुभव गर्थे पार्वती तर ती अर्थहरू के के हुन् यो भने जति गर्दा पनिोकाको बेल बज्यो लगातार बजिरह्यो पार्वतीले जुलियत आएकी हुन् भन्ने थाहा पाइ हाली हो जुलियत नै रहेछन् उनको बानी नै यही हो जति बरु उल्टै हप्काउछिन ऊ नि यसो गरो भनेर पार्वतीले ढोका खोलदी जुलियत बाहिर ठिङ्न उभिएकी थिइन् कम्बरमा हात राखेर रा। यो उनको आक्रोशित मुद्रा थियो बोके तुलियत शुभ प्रभात पार्वतीले यति मात्र भन्न के पाएकी थिए अस्सी वर्षीय जुलियत हावा हुण्डरी झै कोठाभित्र पसिन् र प्रचण्ड क्रोधले घरजिन् लामा आदलो पत्ता खाद मा खोल्न किन ढिला गरे कि तपाईँ हिटलरकै सन्तान होस् हामी योले देखिन नसे म यो भयो कि तँलाई मेरो अनुहार हेर्न मन नलाग्यो हो पार्वती हाँसे मात्र उसले जुलियतको प्रश्नको जवाफ दिन आवश्यक नै ठानिनँ किनभने यस्तो त जुलियत सबैलाई भनिरहन्थिन् उनले कसैसित मिठो बोलेको यो अपार्टमेन्टमा बस्ने कसैलाई पनि थाहा छैन हदैसम्मको रूखो बोली थियो जुलियतको व्यवहार पनि उस्तै कसैसित आत्मीयता प्रकट गर्ने उनको बानी नै थिएन इनएसले जुलियतलाई सधैँ झै त्यस दिन पनि भनिन् ए जुलियत अरू सबैसित नमिठो बोले पनि मेरी पार्वतीसित त मिठो बोलो न यिनी त एकदम असल छिन् के तिमीलाई पनि त कति माया गर्छिन् थाहा त तिमीलाई जुलियतले त्यसपछि केही भनिनन् पार्वतीतिर एकदम कठोर भावमा हेरिन मात्र इनेसले यति भन्दा पनि उनको मनमा पार्वती प्रति स्ने जुलियतले भेङ्ल्याङमा परेको म्याक्सी जस्तो लुगा लगाएका थिइन् उनलाई पटक्कै नसुहाउने लुगा कति पहेँला छन् तिनका दाँत कि तिनी कहिले दाँत मान् उनले बोल्दा थाल्दा एकको सासठास गनाउँथ्यो उन्हींबल जानकर्षक ढाड़े बिराला का जस्ता डरला आंखा थे तीनखा अनुहारे धाग कोध हिटलर को कैंपट जो आगे मेरे अनुहार कालो दाग ते बल को असर भत्र तो यह जर्मनभरी में सब भाई मई माल थी था तिहार भाई सब मलका भे मलका मलका था सुंदरी नाम मलका त्यसपछि उनी भुइँमा थुक्दै हिटलरलाई श्रराब थिएन खुकुर त्यो कुकुरो खुकुर कुकुर पक्कै पनि नर्कमा बसिरह होला यति बेला कहिल्यै पनि पृथ्वीमा जन्मिन नपाओस् त्यो नर्कमै बसिरहनु परोस् त्यो कुकुर हामी युदीलाई जति यातना दिएको थिएस नि तैँले त्योभन्दा दोब्बर होइन तेब्बर तेब्बर होइन चौबर यातना भोग्नु परोस् तैँले साल बेन्चो नै बेस्याको छ ये भनी सक उनको अन्हार के भाव देखिथ्यो भाव एक सेकेंड भन्दा बड़ी उनको अन्हार कायम रहें देखे पार्वती जुलियत दिन में एक पलट अवश्य आंथिन् तर उनी आउँदा पार्वतीलाई झोपडीमा बाढी पसे जस्तो हुन्थ्यो जुलियतको रूखो व्यवहारले त्यस घरको तल्लो तला र माथिलो तलाका फ्ल्याटमा बस्नेहरू सबै आजेद भएका थिए उनी प्यासेमा हिँड्दै भने अरू टक्क अडिन्थे र बाटो मोडे लिफ्टमा छिन् भन्ने थाहा पाए भने भर्याङबाट ओहोर दोहोर गर्थे उनी बाहिर निस्केर बोल्न थालेपछि सबैले आफ्नो झ्याल ढोका बन्द गर्थे उनीहरू जुलियतको सामु पर्नै चाहँदैनथेक एउटा तलामा चारवटा फ्ल्याट थिए इनेस दोस्रो फ्ल्याटमा बस्थिन् अरू तीनवटा र रा राखेल रिना त जुलियतसँग बोल्दा पनि बोल्दैनथे जुलियत भेट भएपछि पार्वतीलाई शिरदेखि पाउसम्म हेर्थिन् र मुख बङ्ग्याउँदै भन्थिन् उहाँ होइन त कस्तो खालको केटी होस् त पार्वती केही पनि बोल्दैनथे फेरि अर्को पटक भेट्दा जुरीयत उसै गरी हेर्थिन् र सोध्थिन् उहाँ होइन तेरो बोय फ्रेण्ड तँलाई नै पर्खेर बस्या छ त अहिले पनि त्यसो हो भने त त्यो त्यो लोग्ने मान्छे नै होइन नपुङ्सक हो नपुङसक उनी कसैको खिल्ली उडाउँदा यस्तै उहाँ उहाँ शब्द बीचबीचमा दोहोर्याउन् यो उहाँको अर्थ पार्वतीले बुझ्न सकिन साइद त्यो एक खालको थेगो हुनुपर्छ उहाँको अर्थ नबुझे पनि बस्दै जाँदा उसले जुलियतको रूखो व्यवहार र कठोर मनको रहस्य भने राम्ररी बुझी जुलियतका पति थिए थियो तिनको नाम उनी जुलियत भन्दा पाँच सात वर्षले कान्छा पनि थिए र जुलियत भन्दा निकै राम्रा पनि जे पनि मिलेको थियो उनको दाँत पनि सेता थिए बोल्दा सास कनाउँदैन थियो पचहत्तर नागिसकेका भए पनि उनी एकदमै तन्दुरुस्त देखिन्थे उनी जुलियत जस्तो कसैसित बाँच्दैनथे जुलियतले जे भने पनि उनी मुसु मुसु हाँसिरहन्थे त जुलियत झन मुरमुरिन्थिन् र सलाखलाई बुत्क्याउँदै भन्थिन् अरे मसँग झगडा किन गर्दैनस् किन झगडा गर्दैनस् गर मसित किन गर्थिस् त मसित बोल्ने हिम्मत पनि हुनु नि त तेरो बेन्चोना बोक्सेको छ जुलियतलाई मानव पतिसित नबाजी खाएको पनि बस्दैन थियो बिहान उठेदेखि राति भुसुक जेल, उनी कि सालसित बाजेर बस्थिन् कि उसको निन्दा गरेर बस्थिन् साल पाँच फिट नौ इन्च उचाइ र लगभग सय किलो वचनका थिए खानकिन बाहुनमा उनको तरकारी र फलफुलको ठूलो पसल थियो पसलमा जना कामदार पनि थिए घरमा जे जस्तो भए पनि पसलमा सबैले उनलाई माया गर्थे इज्जत गर्थे उनी सबैसित मिलनसार पनि थिए कसैप्रति कुनै आग्रह र दुराग्रह राख्ने खालका मान्छे नै थिएनन् उनी सबैसित एक व्यवहार गर्थे जुलियतबाट कुनै सन्तान भएन उनको तर पनि उनले जुलियतलाई त्यागेनन् जीवनभरि जुलियत नै भनेर आफ्नो जन्मदिनमा उपहार लिएर पुगिहाल्थे केटाकेटी पनि सलाख भनेपछि हुर्कै हुन्थे तर जुलियत भने केटाकेटीलाई देखि सहन् नथिन् केटाकेटीलाई देख्यो कि रिस उठिहाल्थे उनलाई केटाकेटीहरू हाँसेको खेलेको बोलेको केही मन पर्दैन थियो केटाकेटीहरू पनि उनीसित असाध्यै डराउँथे कहिलेकाहीँ पार्वतीसँग इनेस भन्थेन् हेर पार्वती, पार्वती लोग्नेलाई गाली गर्नु पाइन भने त जुलियत छ नि बिरामी नै पर्छन् राति लोग्ने आएदेखि भोलिपल्ट काममा नजाउन् जेलसम्म उसलाई सताउनुसम्म सताउँछ रिसले कहिले लोग्नेको कोटमा कफी खनाइदिन्छ कहिले उसको कमिजमा सस दल दिन्छ अनि कहिले बेडकभरमा केचप खनाइदिन्छ अनि लोग्ने गएपछि फेरि गर्छ अनि धुन थाल्छ यसरी आफूले व्यस्त राखिराख्छ पार्वतीलाई यो कुरा सुनेर अचम्म लाग्यो के जुलियत कुनै मानसिक रोगले ग्रस्त भएकी हुन् या इनेसले भने जस्तै आफूलाई गतिशील वा सक्रिय राख्न उनले यस खालको हरकत गर्ने गरेकी हुन् कि यसै गरी उनले आफ्नो एक्लोपनलाई बिर्सन खोजेकी हुन् त पार्वतीलाई थाहा सुरु शुरूमा जुलियतको व्यवहारले पार्वतीलाई दिगदारै बनायो तर पछि त उसलाई पनि यसको बानी परिसकेको थियो उसलाई एक खालको आनन्द नै पोलेको थियो जुलियतको जुलियतको फ्ल्याटबाट आइरहने हल्ली खल्लीको आवाजले नै यो सुनसान अपार्टमेन्टलाई गतिशील र जीवन्त बनाएको छ भन्ने लाग्न पार्वतीलाई तर अचानक एक रोकियो यो हल्ली खल्ली त्यो दिन जुलियतको कर्कस आवाज त्यो अपार्टमेन्टमा कसैले पनि सुनेनन् भो पनि त्यस दिन उनी आफ्नो लोग्नेलाई सरापिरहेकी थिएनन् वर्णामा निस्केर सालको कुरा काटिरहेकी थिएनन् उनको किचनबाट भाँडा बजारिएको आवाज पनि आइरहेको थिएन यो सबैका लागि चरम आश्चर्यको कुरा थियो आज यतिका वर्षपछि जुलियतको दिनचर्या अचान फेरिएको थियो पार्वतीलाई पनि अचम्म लाग्यो भनिन् ए पार्वती जुलियत किन कराइरहेको छैन एकपटक पार्वती जुलियतको फ्ल्याटमा पुग्दा सलाख ब्लाङ्केट खपलक्क ओढेर सुतिरहेका थिए सायद राति अबेर आएका थिए अनि त्यसैले यति अबेरसम्म पनि गहिरो निन्द्रामा थिए जुलियत पनि सोफामा चुपचाप बसेकी थिइन् गम्भीर र निराश मुद्रामा पार्वती जुलियत मिएर गएर बसी र सोधी होइन के भयो जुलियत आज किन यति उदास भएर बसेको आज तिमी कराउँदा पनि कराइनौ अपार्टमेन्टमा जम्मै मान्छे छक्क परेका छन् उनीहरूलाई त तिमी कराएको सालकसित झगडा गरेको सब कुराहरू सुन्ने बानी परिसक्यौ तिमीलाई यसरी चुप्प लागेर बसेको त कति पनि सुहाउँदैन रहेछ जुलियत तर पार्वतीले यसरी जिस्क्याउँदा पनि जुलियत हाँसेनन् बरु उनी एक्कासी रुनपो थालिन् अनि सालक सुतिरहेको ओ्यानतिर हेर्दै फानिन् मेरो साल गयो पार्वती मेरो सलाक गयो लागि त्यसपछि जुलियतको अनुहारमा अतिशय वेदनाका भावहरू देखिए उनि भक्कानेर रुन थालिन् जुलियत रोएको त्यो दिन पहिलोपल्ट देखेकी थिए पार्वतीले अन्तिम संस्कारबाट फर्केपछि जुलियत एकदमै थकित देखिएकी थिइन् पहिले कति फुर्तिली थिइन् उनी एक घन्टासम्म लोग्नेसित बाजिरहँदा पनि पटक्कै सास फुल्दैनथ्यो उनको तर यस बेला भने उनको सास फुलिरहेको थियो समवेदना प्रकट गर्न आएका आगन्तुकहरूसित जुलियत भनिरहेकी थिइन् कि म एकदम थकेको छु एकछिन आराम गर्न चाहन्छु त्यसपछि अर्को कोठामा उनी सुत्न गाइन् आगन्तुकहरू भने त्यही बसिरहे उनीहरू जुलियतलाई एक्लै छाड्न चाहदैनथे जुलियतसित आज कसैलाई गुनासो पनि थिएन कसैले जुलियतको आनी बानीका बारेमा कुरा पनि काटिरहेका थिएनन् सबै सहिष्णु भनेका थिए जुलियत प्रतिसम्म उठिएनन् आगन्तुकहरू पनि जिल्ला परे इनेस र पार्वती पनि छक्क परे इनेसले भनेपछि पार्वती जुलियतले उठाउन गएनन् ज जुलि सदै का लागी, यो घटना सबकाशित चिता न चिता को घटना घटो पूरे अटमेंट फेरी शोक में डुबो जुलियतको शरीरलाई उसको लोग्नेको चिहानसँगै गाडियो किनभने उनैले के घण्टा अघि मात्र पार्वतीसित भनेकी थिइन् कि मरेपछि मलाई मेरो प्रायजसो पार्वतीसँग भन्ने गर्थिन् म अब कहिले पनि रुन्न पार्वती तर आज इनेसको आँखामा पनि जुलियतका लागि आँसुको भेल बगिरहेको थियो सबैलाई रिस रहने र दिगदार पार्ने जुलियतले मर्दा रा जुलियत जुलियत भने सबैलाई भावुक बनाएकी थिइन् त्यो दिन अपार्टमेन्टमा नरुने कोही पनि थिएन दिना सुला र राखेल रातिसम्म जुलियतलाई सम्झदै रोइरहेका थिए इनेस त भन्दै थिइन् पार्वती वास्तवमा आफ्नो लुभनेलाई जुलियत सधैँ आफ्नै वरिपरि देख्न चाहन्थे सधैँ छेउमै भइरहस् भन्ने चाहन्थे चाला घरबाट निस्केपछि नफर पटक पटक बरण्डा में गहर उधो तीर हेथे दिनभरी सालाक्कोटो हेर बस्थी कसै को बिहे में यही शालाक्कुमी रहेंसले लोग्ने मद छोड़ें उस मर रहा उसे सास फेरे इनेसले फेरी भाने जुलियत आप लोग्ने लाध प्रेम करती पार्वती पार्वती ने दिन प्रेम को गजब को रूप देखे थी ते पी ऊ भिपनी मरी सकते प्रेम को बिरुवा फेरी पलाय को थीयो। अनि उसले असले फेसबुक इनबॉक्स में आयो समुद्र को संदेश को जवाफ में लेखे की थी कि बुधबारेबाट काठमाडौँ आएपछि पार्वतीको नजिक भएको थियो समुद्र समुद्र पराजु पद्मकन्या क्याम्पस पुग्न सजिलो हुने भएकोले उसले टिल्ली बजारमा डेरा लिएकी थिए समुन्द्र पहिलेदेखि देखिनै त्यही घरको माथिल्लो तलामा डेरा लिएर बसेको रहेछ समुन्द्र त्यति बेला पर्थ्यो विद्यार्थी युनियनको पदाधिकारी पनि थियो समुद्रमा उसले कहिले कुनै अवगुण देखिन् ऊ जाँडरक्सी खाँदैनथ्यो राति राति कतै बडा लिएर हिँड्दैनथ्यो समयमै डेरामा आउँथ्यो र आउन साथ किताब लिएर बस्थ्यो डेरामा ऊ जति बेला पनि पढेरै बसिरहेको हुन्थ्यो अत्यन्त सुन्दर थियो समुन्द्र करिब पाँच फिट सात इन्चको छाइ कसिलो जीव र गाउँ गोरो वर्णक उसको अनुहारमा एक खालको शालिन्त झन्किन्थ्यो आँखामा पनि त्यही भद्रता थियो बोली त यसै पनि मुग्ध पार्ने खालको थियो पातालो पालमा जेल हिँड्थ्यो एउटै डेरा भएकोले कहिले धारामा पानी भर्दा कहिले कौशीमा लुगा सुकाउँदा कहिले भाँडा माझिरहँदा कहिले कलेज जान निस्कँदा पार्वती र समुद्रको जम्का भेट हुन्थ्यो सुरु सुरुमा पार्वतीलाई उसित कुरा गर्न थक लाग्दथ्यो तर बिस्तारै दुवै एकअर्काप्रति सहज हुँदै गए दुबईको दिउँसोको कलेज भएकोले उनीहरू सँगसँगै जान आउन थाले कहिलेकाहीँ आफ्नो घरबाट आएको कोसीले समुन्द्रले उसलाई पनि ल्याएर दिन्थ्यो ऊ पनि आमाले केही पठाइदिनु भयो भने समुद्रको कोठामा लग्दिन्थे यो कुनै लेनदेन थिएन तर यसरी नै लिँदा लिँदै ले यसरी नै दिँदा दिँदै कसरी कसरी कति बेला कति बेला उसको मन समुन्द्रको कोठामा छुट्यो उसले थाहै पाइन कति बेला समुन्द्रको स्नेहले उसको मनको अँध्यारो कुनालाई धपक्क उज्यालो पारिदियो अह पार्वतीले पटक्कै मेसो पाइन समुन्द्र भन्थ्यो मैले पनि था पाइन पार्वती तर दुवैले चाँडै था पाए कि माया बस्यो हो।, हो माया बसेकै रहेछ त्यसपछि चलन चल्ती अनुसार उनीहरूले एक अर्कासित जीवन पर्यन्त माया गरिरहने वाचावन्दन गरे दक्षिणकाली बगलामुखी गुहेश्वरी कता कता मन्दिरका भित्ता भित्तामा गएर नाम लेखे मनकामना माईलाई भाकेर एक अर्कालाई साथ नछोड्ने कसम पनि खाए कति भावुक भए कति भावुक भएरै एकअर्कालाई भने कि मिमी बिना बाँच्न सक्दिन तर बाँचे उनीहरू समुन्द्र बिना पनि बाँचे पार्वती पार्वती बिना पनि भर्खरै शङ्करेको दुर्व्यवहार सहेकी थिए उसले त्यति बेला अरू कसैले नभने पनि उसले यो कुरा आफ्नो समुन्द्रलाई भनी आफूलाई यति धेरै माया गर्नेसित कसरी लुकाउन सक्थे पार्वती यो कुरा समुन्द्रले सबै कुरा सुन्यो तर सुनिरह्यो मात्र केही जवाफ दिएन उसले पार्वतीलाई सान्त्वना पनि दिएन उसको चहर्याइरहेको घाउमा मलम पनि लगाइदिएन मायाको कुरा त झन गर्दै गरेन ऊ चुपचाप पार्वतीको छेउबाट उठेर गयो भोलिपल्ट पार्वती उसको कोठामा पुग्दा समुद्रले टेरा छाडिसकेको रहेछ छा। यो पार्वतीको पहिलो प्रेम थियो प्रेमबाट पाएको पहिलो चोट पनि यही थियो त्यसैले शङ्करको बलात्कार भन्दा प्रेममा पाएको यो चोटले उसलाई अझ बढ्दा आहत बनाएको थियो सायद त्यही चोटले पनि ल्याइपुर्याएको हुन सक्छ पार्वतीलाई इजरायल अतीतबाट फर्केर पार्वती फेरि इजरायलको समुन्द्रमा आइपुगे उसको पैताल पनि यतिखेर समुद्रको पानी थियो ऊ अझ गहिरो पानीतिर जान चाहन्थे तर रोशनीले किन हो किन फेरि पार्वतीलाई समुन्द्रमाथि विश्वास गर्न मन लाग्यो ऊ एकपल्ट फेरि समुद्रलाई मौका दिन चाहन्थी वास्तवमा ऊ वा आफैलाई दोस्रो मौका दिन चाहन्थी किनभने समुन्द्र उसको पहिलो प्रेम थियो आफ्नो पहिलो प्रेम ऊ कसरी बिर्सन सक्थे र म पनि त मान्छे नै हुने म कसरी बिर्सन सक्छु आफ्नो पहिलो प्रेमलाई यसरी पार्वतीको मनले मनभित्रको अर्को मनलाई सम्झाउन खोल्यो मनले मनको कुरा मन मनै सुन्यो मनको कुरामा मन सहमत पनि भयो मन, मन, मन त्यसपछि पार्वतीले इनबक्समा आएको म्यासेजको जवाफमा लेखेकी थिए कि मेरो मनले पनि तिमीलाई कहाँ बिर्सेको छ र समुन्द्र के यो पार्वतीको कमजोरी थियो के उसले समुद्रलाई जवाफ दिनै हुन्न थियो लाग्न त सबैलाई यस्तै लाग्ला तर मनको कुरा नहो यो कुनै नियम र कायदामा कहाँ चल्छ र यसरी समुन्द्र फेरि उसको नजिक भयो उनीहरू बीच आधा अधुरै छुटेको प्रेम प्रसङ्गले फेरि गति लिन थाल्यो इन्टरनेट उनीहरूको प्रेमको सहयोगी बन्यो पार्वतीले स्काइप पनि जोइन गरी उनीहरू एक अर्काको अनुहार पनि हेर्न थाले एक अर्कासित बात पनि मार्न थाले पार्वती अब कमाउन थालेकी थिए त्यसैले अब ऊ आर्थिक रूपमा के सुरक्षित थी। आमाले पनि बरोबर पैसा पठाइरहन्थी उसले इजरायलमा कमाएको पैसा आमाकै नाममा ब्याङ्क खाता खोलेर राखेकी थिए आर्थिक सुरक्षाको यो भावनाले पार्वतीलाई अब केही उन्मुक्त पनि बनाएको थियो किनभने उसलाई यो बिरानो भूमिमा प्रेम नगर मायाप्रीति ठिक हुन्न भन्ने समुन्द्र भने, भने अब गजल लेख्न थालेको थियो ती गजलहरू उसले पार्वतीलाई समर्पित गर्न थाल्यो त्यसपछि उड्न थालि इजरायल बसी बसी ऊ भित्र मायाको सगरमाथा खड़ा हुन पुग्यो त्यही सगरमाथामा आरोहण गर्न थालि फेसबुकमा गजल पोस्ट गरेपछि समुद्र सोध्थ्यो कस्तो लाग्यो पार्वती भन्थे ठ्याक्कै म कस्तो छ र पार्वती ठ्याक्कै गजल जस्तै अब यस्ता गोल मटोल कुराहरू हुन थालेका थिए उनीहरूको बीचमा एसे बीचमा समुन्द्रले भन्यो पार्वती अब धेरै इजरायल नबसा फर्केर आऊ तिम्रो मिलेर यहीँ नयाँ जीवन सुरु गरौँला समुन्द्रले यसो भनेपछि पार्वतीलाई कति बेला नेपाल फर्केर जाऊ जस्तो हुन थाल्यो उसले त्यति धेरै कमाइसकेकी त थिइन तर आफू आउँदाको ऋण भने तेरी सकेकी थिइ केही रकम आमाको ब्याङ्क खातामा राखेकी थिइ समुन्द्र साथमा भइदिए अब नेपालमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास उत्पन्न हुन थालेको थियो पार्वतीको मनमा अब उसका लागि समुद्र अनिवार्य भइसकेको थियो उसको मनले अब समुद्रलाई खोज्न थालेको थियो उसको शरीरले पनि अब समुद्रलाई खोज्न थालेको थियो उसले आमालाई पनि खबर पठाए कि म समुन्द्रसँग विवाह गर्न चाहन्छु एक दिन समुद्र फेसबुकमा निर्धारित समय भन्दा धेरै ढिलो आयो पार्वतीले गुनासो गरे किन यति ढिलो समुन्द्रले ब्याङ्क गएको कुरा बतायो ब्याङ्क ब्याङ्क किन नै पार्वतीले सोधे हेर पार्वती अब तिमीसित जीवन बिताउने सपना देख्न थालेको कि मैले आफ्नो सपनालाई आकार नदिने होइन के मैले त्यस्तो भन्न खोजेँ होइन ब्याङ्क र सपनाको के सम्बन्ध भने त्यसको लागि ब्याङ्क जानुपर्छ र एकदमै निर्दोष भावमा सोधेँ पार्वतीले हेर पार्वती अब जीवन बिताउनलाई त मैले कमाउनु पनि त परे नि हो किन भन त त्यही भएर एउटा बिजनेस सुरु गर्ने विचारमा छु लोन सोन पाइन्छ कि भनेर ब्याङ्कसम्म गएको तर ब्याङ्कको मनको भावना के बुझ्थ्यो कुनै ब्याङ्क लोन दिने मान्दैन ने र हो र अनि समुद्र कति जति लाग्छ र तिमीले गर्न खोजेको बिजनेसलाई लाग्छ हौ आठ दस लाख अब चार पाँच लाख त छ मसित अब त्यही चार पाँच लाख जतिलाई चाहिँ ऋण गरौँ भनेको के हो के हो पार्वतीलाई किन किन समुन्द्रलाई सहयोग गर्न मन लाग्यो तर्क पनि बलियो थियो आखिर समुद्र र ऊ चाँडैसँगै जीवन बिताउने क्रममा छन् अब समुन्द्रको जे छ त्यो पार्वतीको पनि त हो पार्वतीसित जे छ त्यो अब समुन्द्रको पनि त हो भर्खरै आफ्नो तलब उसले आमालाई पठाइसकेकी थिए पार्वतीले रोश्नी र थिरकुमारीसँग सापाटी मागी पाँच लाख रुपियाँ उसले थपक्क समुन्द्रलाई पठाइदिए केही दिनमै समुन्द्रले फेरि म्यासेज पठायो मैले बिजनेस सुरु गरे अर्को दिन निर्धारित समय भन्दा अबेर फेसबुकमा आयो समुद्र पार्वतीले फेरि गुनासो गरी उसले लेखी किन यति ढिलो एता समुन्द्रले मेसेज पठायो कि के गर्नु पार्वती पसल टाढा छ बसमा आउन जानुपर्छ टाइम लाग्छ पार्वतीले फेरि सापति मागी समुद्रले अब कालो रङको पल्सर किन्यो समुद्रसित जीवन बिताउने सपनाले उसलाई कति रोमाञ्चित बनाएको थियो कति आफ्नो मनको रोमाञ्चलाई बिसाउन सप्ताहन्तमा ऊजरायलको समुद्रिएर पुग्थे त्यो समुद्रलाई आफ्नै समुद्र ठानेर खुब झिस्कन्थे झापाको समुद्र इजरायलमा आउँथ्यो र उसलाई लपक्क भिजाएर फर्किन्थ्यो पानीको समुन्द्री झन् आत्मीय लाग्न थाले उ सँगै रहेकी साथी रोच्ने भने उसलाई बार बार सम्झाउथे र भन्थे कि पार्वती समुद्रको साँच्चीकै भर हुन्न त्यो साँझ फेसबुक खोली पार्वतीले त्यसपछि भने पूरा विश्वास भयो पार्वतीलाई कि समुद्रको विश्वास नहुनेले रहेछ उसका आँखाबाट आँसु बग्न थाले उसले धमिलो धमिलो भए पनि समुन्द्रको फेसबुक वालमा अपलोड गरिएका तस्बिरहरू देखी समुद्रको विवाहका तस्बीरहरू थिए ती उसले शङ्करीकी बहिनीसित बिहे गरेको थियो उपन्यास तोदाको पाँचौ अंक यही सकिन्छ हामी आशा गर्छौ यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो हवस् त आजको अङ्क यति उपन्यास तोदा र यस कार्यक्रम बारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने जयराम नगर कोटी भोला तिमल सिन्हा रिजना तम सूत्रधार पवन राज प्रतिक्रिया काम स्वस्थ जीमेल डॉट कॉम